स्वागत छ कार्यक्रम अर्पण समर्पणको युवासामा कार्यक्रम अर्पण समर्पणको एउटा नवीनतम श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिराखेको छ सा विष्णु र म चाहिँ तपाईँकै आधुनिक यात्राको सहायताले दिवस मगा कार्यक्रम अर्पण समर्पणको व्यवसाय तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार मेगा पास मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकैको नमा हारेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब बजे बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाहसमा कार्यक्रममा आज हामी नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी कार्यक्रममा तपाईँको सम्झना सन्देश पनि लिन्छौँ हामी त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन को मित्र हुनुहुन्छ कार्यक्रमको सुरुवातमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि के भन्नुभयो कोराकदेखि अमिसा अमित जी के कसरी बिताइरहनु भएको छ चेल दिनहरू बसी बस है हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर अमिसाजी कार्यक्रममा आउँदै गर्नुहोला यति बेला खोराक्य अमिषा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ खोराक्य मिना लामा मिनाजी खाजा खानुभयो हाम्रो पनि भएको छैन कार्यक्रम सकिएपछि हुन्छ हुन्छ मिनाजी कार्यक्रम आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ नमस्कार यति बेला कुराबाट मिना तामाङ आउनुभएको थियो आफ्ना आफन्त यस्तो मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको आजको श्रृङ्खलामा भने नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा हेलो हेलो नमस्ते ताई नमस्ते हजुर म सबिना हो झापाबाट दाईको लागि अनि मेरो दिदी यहाँ खुसी दिनुहुन्छ उहाँको लागि अनि बहिनीहरू छन् सबैजनाको लागि अनि जनदाईको लागि मलाई चिन्नुहुन्छ उहाँहरू सबैजनाको लागि हुन्छ सबिना चाहिँ अहिले छुटिन्छौँ नमस्कार यति बेला झापा भाट्य सबिना आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला भने एउटा मिठो नि नेपाली आधुनिक सुगम सङ्गीत सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ जिस मैं चाहे को मै नी कौन बेर्थई मया कि लेर थै मया मंदी जी जसलाई मैले चाहे को थी। उसले मलाई मत नासी ना तकू नई कलम पाए उसका मन मलाई देखने ना तक ऐना बनो मन भित्र को माया देखने ना तक बनो मन भित्रा को माया देखी छोल बनी फूली दिदा बास्ना लीना न चाहे की न ना बेर थै मया कौन बेर्थई मया मंद नएसी जिस मैले चाहे को थे उसने चाहे नी जसलाई मैले चाहेको थिएँ उसले मलाई नचाहेसी समुर आवाजमा सजेको प्रमोद खरेलको यो साङ्गीतिक आवाजलाई हामीले पृष्ठभूमिमा राख्यो कार्यक्रम समर्पणको यो वाइमा कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलामा आज नेपाली आधुनिक सुगम संगीतलाई कार्यक्रममा स्थान दिइराखेका छौं तपाईँको सम्झना सन्देश पनि लिइराखेका छौ त्यसको लागि दुईवटा टेलिफोन नम्बर तपाईँको लागि खुल्ला गरिराखेका छौं शून्य र शून्य छपन्न त्यो हामीले खुल्ला गरिराखेका छौँ र मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगरेकै मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा सम्झना सन्देश राख्नको लागि उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के भन्नुभयो प्रशान्त तामाङ प्रशान्त तामाङ की बसी बस बस भूक्रम में आने वादा समझना संदेश चाहिए मा पासङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि होइन पासङजी हुन्छ अहिले छुट्याउँछौँ नमस्कार यति बेला कुराकबाट पासङ तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोकहतसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको यस श्रृङ्खलालाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलामा कोही मित्र हुनुहुन्छ फेरि भने उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो अनि खास खानु भयो हुन्छ सविताजी कार्यक्रम सम्झना सन्देश चाहनुहुन्छ यति बेला तन सविता आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट हुनुहुन्छ सनक सनक जी को सनकजी कार्यक्रम भएको छ सम्झना सन्देश साथीहरू बिरबाद तामाङ सुखलाल तामाङ रोशन तामाङ अनि भान्जाहरू अशोक प्रजल प्रवीण कुमार शान्ति लामा मिना अनि मसँगै भने चिनु दादा आफ्नो सनक विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब भने एउटा मिठो आधुनिक सुगम सङ्गीत सुन्छौँ र त्यसपछि एउटा व्यावसायिक विश्राम रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ तपाईकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको यस श्रृङ्खलामा मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रममा आज नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँको लागि दुईवटा टेलिफोन नम्बर पनि खोला गरिराखेका छौँ शून्य र शून्य छप्पन्न मित्र हुनुहुन्छ कार्यक्रममा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट हुनुहुन्छ चन्डी भन्ज्याङबाट के भन्नुभयो गुरुङजी हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो आधुनिक गीत बजाउँछौँ त्यसमार्फत भाइ कसलाई सम्झन चाहनुहुन्छ दार हुन्छ एलिसा जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु ल अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला चण्डी भन्स्याङबाट एलिसा गुरुङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ बाघमारा चार बाट्यो माधव डल्लाकोटी माधवजी के गर्नुहुन्छ तपाईँ पढाइ गर्नुहुन्छ कतिमा पढ्नुहुन्छ कस्तो छ राम्रै छ भन्नु पऱ्यो है अनि खास खानुभयो हाम्रो पनि भएको छैन एकछिन पछाडि हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ माधव जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते यति बेला बाघमा र चार माधव डल्लाकोटी आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार नमस्कार को साथ जोनी जोनी के तपाई बसी, बसी कार्यक्रम सम्झना सन्देश का चाहनुहुन्छ अनि मेरो घर परिवार अनि साथीहरू सोनिका शान्ति अनि विष्णु सन्जु अनि र मेरो कतारमा बस्नुहुने श्रीमानलाई अनि मलेसियामा बस्नुहुने दादा प्रेम कुमार तामाङलाई हजुर अनि देवारलाई र अर्पणा फ्याम सुनेर बस्नुहुने सम्पूर्णलाई हुन्छ जुनिसा जो जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति that... कुराक कुरा भालपनी जोनी जोनिसा तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश बाँडेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण र समर्पणको आजको श्रृङ्खलाबाट विदा हुने बेला भइसकेको छ भोलिको एउटा नयाँ श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ यतिजेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण र समर्पणको यो श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो खुराकबाट अमिसा खुराकबाट मिना तामाङ छापाबाट सबिना खुराकबाट पासाङ तामाङ तनहुबाट सबिता कुराकबाट सङ्क तामाङ चण्डीभन्जनबाट एलिसा ग्रुम बाघमारा चारबाट माधव डेल्लाकोटी आउनुभएको थियो र कुराक साथ भालपानीबाट जोनिसा तामाङ आउनुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र तिनजलसम्म मेरो आवाजलाई रेडियो स्टेटसम्म पढाउने प्राविधिक मित्रमा विष्णुजीप्रति विशेष विशेष आभार छु भन्दै तपाईँको आफ्नै साथी म मगर पनि एउटा मिठो साङ्गीतिक आवाजलाई पृष्ठभूमिमा अगाडि बढाउँदै कार्यक्रम अर्पण समर्पणकै श्रृङ्खलाबाट अझै पर्छु नमस्कार It's good. एक से चार थोपलो पांच मेगा